शब्दले वर्णन गरौ हजुरलाई म हजुरकी कृतज्ञ छु भनेर यस प्रकारको भक्तिपूर्ण महारानीको भगवान श्री कृष्णले आज्ञा महारानी हजुरको धैर्य हजुरको संयम पूर्ण सुशील धर्म माय जीवन म अत्यन्त प्रभावित छु यसबाट म जे चाहनु ता दिन तयार स्वर्ग चाहियो मुक्ति आदि अरू सिद्धिहरू केही चाहियो भगवान सोध्न लाग्नु म बरदान दिन चाहन्छु महारानी पन्तीले भन्नुभयो प्रभु मलाई वरदान बगे नै हजुर म त केवल दुःख मान्दछु मेरो लागि दुःख नै वरदान हुन्छ प्रभु मैले अनुभव गरिसकिन् अब अहिले हामीलाई सुखका बेला छ सुखको बेला छ स्त्रीको बेला छ समृद्धिको बेला छ हाम्रा मेरा जेठा पुत्र धर्मराज चक्रवर्ती नरेशको पदमा मिराज मान्छन् सुख समृद्धिका दिन आएको अहिले बेला मान्छौँ हामी तर हजुर टाढिन खोज्दै हुनुहुन्छ सुख समृद्धिका बेलाहरूमा हजुर टाढिनुहुन्छ दुःखका विपत्तिका बेला का भक्तहरूको आँखामा हाँसु बगेका बेलामा हजुर आएर बचाउनु हुन्छ त्यसो हुनाले म सुखका कुराहरू केही पनि चाहन्न मेरो निमित्त त दुःख नै सबभन्दा ठुलो कुरा छ हजुरले कृपा बसिने हो भने बारम्बार मलाई दुःखै बक्सोस् त्यही नै मेरो लागि किनभने संसारमा देखिएको छ सुख समृद्धिका क्षणमा भक्तले भगवान्लाई यादै गर्नु नि आउँदैन उले जब विपत्तिका दिनहरू आउँछन् अनिखेर मात्र याद गर्छ त्यस कारणले म हजुरसँग कुनै प्रकारका सुख सुविधा वाला कुराहरू मान्न चाहन् निरन्तर मलाई विपत्तिको विपदुरो जब जब विपत्ति पर्छ हजुरलाई पुकार आइदिनुहुन्छ हामीलाई हजुरको दर्शन मिल्छ बढे बढे यज्ञ गर्ने अरू तपस्वीहरू ज्ञानी ध्यानीहरूले नेपाल दर्शन हजुर दिनुहुन्छ सम्पत्ति कतिलाई दिन आयो कि हजुर पर पर हुनुहुन्छ अनि कसरी हामी अरू थोक मान्नु वि जो सुख में संनिधन करे सुख में सुपीर सुख में सुपीर जो सुख में संनिधन करे सताए वो सुख में सुपीर जो सुख में संनिधन करे सताए भगवान की, महारानी कुन्तीको त्यो समझदारी देखेर साधुवाद दिँदै भगवान् जाने तयारीमा हुनुहुन्छ अब पाण्डवहरूलाई सधैँभरि अब भगवान जाने अरे तयारीमा हुनुहुन्छ भने शब्द किन्नुहुन्छ एकदिन भए पनि रोकऔ न प्रभुको सान्निध्य एक दिन भए पनि थपिन्छ भनेर अनेक जुक्ति गरी गरी रोक्ने प्रयत्न गर्छ महारानी द्रौपदी त नाम कृष्ण भगवान कृष्ण कि अनन्य कृपा पात्र द्रौपदी महारानी अनेकेक निमित्त बनाउन चाहनुहुन्थ्यो भगवान्ले रोक्नको लागि एउटी सहरीलाई हराउनु भयो है ख्याल गरेर है भगवान् कृष्ण जानु लाग्यो अब बेलामा एउटा रित्तो गाग्रोले रोग दिनु है बाटोमा हामी हात जोड्छौँ प्रभु यो त राम्रो हुँदैन याद राजु साजु भन्छौँ भगवान सुनिदिनुहुन्छ एकदिन थपिन एक चाहन्छ अर्की सहरीलाई बनाउनु भयो द्रौपदी महारानीले लिएर तिमी बिरालाको बच्चु बोकेर बस्नु जब प्रभु जानु जान आँट्नुहुन्छ भने सत्त बिरालोको बाटो मेरो बाटा होमिने बिरालोको बाटो छोड़ भएन सट्टा काट्दो छ बाटो अनि हामी हात जोडेर मनाउँछौँ एक दिन अरू थपिन्छ यस्तै यस्तै अनेक दुखी साँच्चीके तयार हुनुभयो भगवान् जाने बेला आयो महारानी द्रौपदीले भन्नुभयो शैलीलाई तिमी तयार छौ आफ्नो भूमिकामा तयार छौ महारानी मैले टिक पारिर गएको जब प्रभु निक्लिने बेला भएको थियो थपक्क रिक्त लागि अगाडि आइन्थ्यो शैली भानुभएको आसपासमै त्यही छेउमै सबैले हात भनेको ऊ रित्तो गाह्रो छ बेला आज सवारी नहोस् अब आज रोकिबक्ष भगवान् मुस्कुराउनु भयो भने मेरा लागि के ऋाह्रो के गरिपूर्णतामलाई तर संसारमा यस्तै मान्यता बनाएका छन् अब यो वचन नराखिदेऊ यिनीहरूको यो मान्यता भने यिनै फेरि दुखी हुन्छन् त्यसैले भइगयो मलाई त केही फरक होइन तर पनि रहनै पर्यो भनेर भगवान थामे फेरि अर्को पटकको तयारी चलिरहेको थियो द्रौपदी महाराणीले अर्कै शैलीलाई भन्नुभयो तिमी तयार छौ त आफ्नो भूमिकामा अन्त एकदम तयार महारनीक र निक् मात्र आठ स्वादको बिरालो गएको बस्छौँ छोडिदेखि यता पार्लर अचम्म हामीले त्यो जान्यौँ नि बाल्यवस्थादेखि के के के के सकुन्छ कुराहरू संसारभरि छन् कुरा म त छक्क भएँ बिरालोको बच्चाले बिरालोले बाटो काट्यो भने यस्तो हुन्छ भन्ने कुरा संसारभरि फैल्याएर छ म सिङ्गापुर पुग्दा त्यहाँ पनि त्यही हो मलेसियामा त्यो मान्यो इन्डोनेसियामा उता जापानमा सर्वत्र कुरा मान्ने रहेछ तपाईँ मलाई थाहा सिङ्गापुरको एउटा मन्दिरमा भागवत प्रवचन सकियो अनि त्यसपछि क्वालमपुर जाने कार्यक्रम थियो एउटा भक्तले गाडीमा राखेर लगिदिने पनि भएको थियो गाडीमा राखेँ लिएर हिँडे सिङ्गापुर भनेको त सहर पनि त्यही हो देश पनि त्यही हो यसो सीमा कट्ने बेलामा बोर्डरमा पुगेपछि थपक्क एउटा बिरलाले बाटो डाले गाडीमा राखेर मलाई पुऱ्याउन लागेका भक्तले भनेको सर महाराजी आई एम भेरी सरी आई एम अनेबल टु टेक यु टु क्वालापुर टु डे लेटेस्ट पोस्ट आवर प्रोग्राम एन्ड गो अन अदर डे आजलाई चलित गरौँ यो हाम्रो कार्यक्रम साह्रौँ म दुखी छु यसको लागि हजुरलाई पुर्याउनु सकिनँ आजलाई पोस्टपोन गरौँ लेटेस्ट गुड डे आफ्टर टुमारो एक दिन ग्याप राखेर जाउँ अनि कार्यक्रम पनि व्यवस्थित हुन्छ अब जो पुर्याउनेमा उनी सोरी सोरी भनेर हात लोडिराखेका छन् के पिरने लडुक परेर आउनु भयो त्यहाँ त्यस्तो त्यसै गरी मैले अमेरिकाको पछि पत्ता लगाएको अमेरिकामा त्यहाँ एउटा अनौठो रहेछ रङदारो छ बिरालोले बाटो काटेको का उहाँ पनि अनर्थ उन हुन्छ भन्दा रहेछन् रेन्जरस भन्दा त्यसलाई तर खैरे बिरालोले सेता बिरलाले बाटो काट्यो केही बिग्रिँदैन कालो बिरालोले बाटो काट्यो चाहिँ हामी के अरे मान्नुपर्छ भन्दा रहेछ उहाँ चाहिँ एउटा सीमा बनाएको अमेरिकनहरू तर रहेछ यो कुरा उहाँको सचिला भगवानको महारानी द्रौपदीले त्रियुक्तिहरू गर्नुभयो भगवान अर्को दिन थामिनुभयो एक दिन प्रभु जान तयारै हुनुभएको थियो त्यतिकै अगाडि आएर भीमसेनले आएर आक्षि पाण्डवहरू सामुबाट आए भगवान् यो त यात्राको बेलामा कसैले हातेउ गरो भने पनि राम्रो हुँदैन भन्थ्यो हात त भीमसेनले गर्दै त्यसैले एक दिन अरू भक्तहरूको लागि कृपा होस् भगवान् भन्दै फेरि हात जोडे पाण्डवहरूले भगवान यसै गर्दै थामिँदै आखिर कतिजना त्यसरी थामिने घर कति जानु थियो भगवानले भगवान्को रक्षण्ड भएको बडो सुन्दर छ मोति दण्ड भएको छ अर्जुनले धारण गरे दायाँ बायाँ सात्य उद्धवजीले चमर डोलाउ जय कार्क मणिहरू भइरहेका थिए पुष्पृष्टि भइरहेका थिए भगवान्द्वारका यात्रा हुन्छ जय दो anyway. <laughs> जय जय कार्मी भगवान पाल्नु भयो विभिन्न क्षेत्र पार, पार गर्दै द्वारका समिप पुगेर भगवानले शङ्कर ध्वनि गर्नुभयो पाँच जन्य ध्वनिका वसीहरू आए विशाल गजराजलाई सजाएर हात्तीलाई विभिन्न माङ्गलिक सामग्रीहरू जुटाएर उहाँको मंगलाचरणहरूद्वारा स्तुतिगानहरू गर्दै अगाडि अगाडि ब्राह्मण देवताहरूलाई लगाएर वेद मन्त्रनि भगवानको स्वागत गर्दै लिएर गएर मित्र भगवानले द्वारकामा पेश गराए प्रभुद्वारकामा प्रवेश गर्नुभयो सोह्र हजार एक सय आठ महिषीहरू भगवानका भगवान् कहीँ कन्यार्थी भएर होइन तपाईँ मलाई कन्या दिनु होला बिहा गर्नु थियो भन्दै हिँड्नु भएको हो बाल्यावस्थादेखि नै जसले प्रभुलाई याद गरे स्मरण गरे जस्तो रुक्मिणी महारानीले गर्नुभएको थियो केटाकेटी अवस्थामा बोल्न जान्ने भएदेखि नै नित्य भगवानको स्मरण गर्ने उहाँकै चित्र लेख्ने उहाँकै नाम लेख्ने खेल्दा पनि प्रभु कृष्णकै गुणदान गर्ने त्यस्तो थियो उहाँको र स्वयंहरूमा पनि उहाँले बडु व्याकुल पुकार राख्नु भएको थियो र भगवानले गएर स्वीकार गरिदिनु भएको थियो त्यसै पुकारे तिनको मनोरोध पूरा गरिदिनु तिनको जीवन धन्य बनाइदिनुको लागि भगवानले स्वीकार गरे सोह्र हजार एक सय आठ माइसीहरूका भगवानको स्वागतको लागि प्रभु एकैचोटि सर्वत्र पुगिदिनु घरकाधीश भगवानको कसैले पनि खोजु त्यो घरमा पस्याग कहिले आउने हो यता भन्नु परेन कसैले एकैचोटि सबैले घर घरमा जलाएका दिपकहरू एकैसाथ सार्थक भए सबैले त्यो आफ्नो आफ्ना घरमा दीपक जलाएका तिनीहरूले भगवानको आरती उतारे एकैचोटि सर्वत्र व्याप्त भएर महापौराणिक सूत्रजी भन्नुहुन्छ हे सहन गादी मुनिगण त्यस्तो भगवानको पनि नाम लिएर भगवान कृष्ण गर्ने त थिएन हुन्छ नि त मर्जाका दुई चारवटा भनेर गफ गर्दन गर्नु त्यस्तै गर न तिमी के गर्नु हजुर अब त दुई गुणको परियो एउटी माथि लेकमा बस्थ्यौँ एउटी तल बेसीमा थियौँ पुस्का गरे भातमा बसिदिन्छु यसले गर्दन फुलाइराखे हुन्छ खो आनन्द आयो हो त नि भन्दैन हामीलाई त बिर्सिहाल्नु पर्ने अब हिललाई आएर एक हप्ता बसेर जित्त बुझाइदिन्छु उद्देश्य गरी रातो रातो आँखा पारिराखेकी हुँदैन भएन बेसीमा त मा छ त्यहाँ भनेर तराना मार्छन् अरे राम राम यो दुई गुणको हुनु त नरग रहेछ हजुर यहाँ दुई गुणको यत्रो समस्या नाकम छ एकजना दुई गुण भए खतम उहाँ चोह हजार एक सय सर्वत्र दिपक जलाउँछन् खेडा भर्छन् घर घरमा स्वागत हुन्छन् कहीँ पर्खिनु कसैले पर्या छैन कहाँ राजा भोस् कहाँ गम्बुति तै पनि तुलना गरेर गफमार छ हुन्छ नि त मर्द त गर न त्यसै अनि मर्द भएर भक्तमा चल भगवानको वास्तविक मर्द त त्यो हो वास्तविक वीर त त्यो हो जो एक पत्नी व्रत रहेर रहे, मर्यादामा रहेर धर्मपूर्वक जीवनयापन गरे हेर्नु न शब्दले हेर्नु त एक पत्नी व्रत रह मानवै छ त्यो मनुष्य धर्मको गौरव बचाएर बसेका छन् दुईटा विवाह हुने बित्तिकै गुण हुँदो रहेछ दुईटा गुण गुण त जनावर कहाँ पो हुन्छ पशु कहाँ पो हुन्छ पक्षी कहाँ पाउँछन् मानिसको समुल त घरै हुँदैथ्यो नि अब ऊ दुई गुण हुने बित्तिकै दुईटी हुने बित्तिकै गुण भयो अब आफू त तिन गुण त परियो नहस् गुणको मालिक पो हुन पुग्थ्यो घरको मालिक स्तर गिरो गिरेन कहाँ पुग्यो गुण भन्ने बित्तिकै गुण त जनावरको पशुपक्षीको हुनु भक्तम भगवान आत्मृण अबुझहरू त्यता हुन् भगवानले गएर केही चोटि द्वारकामा सर्वत्र भवन भवनमा प्रवेश पाउनु भयो प्रवेश गर्नुभयो आरती उतारे सबैले यसरी भगवान द्वारका सवारी भयो अब धर्म राष्टिको राज्य चलिराखेका छ बडो धर्ममाया राज्य त्यस समयमा पानी बसिन्थ्यो समयमा मेघदेवताहरूले हामीले घर्षण गरेको थिए धरती माताले समयमा सृष्टिका विभिन्न उपाधेय वस्तुहरू उत्पत्प गरिदिन्थिन् अनि नादीहरू ना बडो मङ्गलमय राज्य चलेको थियो त्यतिकैमा धर्मराज्युतिलाई नाति प्राप्त भए